अब प्रस्तुत छ बीबिसी बी मिड द्वारा निर्मित नाटक कथा मिठो सारंगीको। यो नाटकका कथा तथा पात्रहरू काल्पनिक हुन् यदि कसैको जीवनसँग मेल खाना गएमा त्यो संयोग मात्र हुनेछ अब सुन्नुहोस् रकेट माइलाको कथा अङ्क एक नमस्कार हजुर म दिलु गन्धर्व नयाँ कथा भन्न आज तपाईँका फेरि आइपुगेँ घूमद दुल्द कहीं पूर्व पुगे कहले पश्चिम नाचि गाइए हाँसी रोई यात्रा में सुखा दुखा का धैर तीता मीठा समझना बटे हिजोवे अचमे खबर आयो हजर मैं सुदूरपश्चिम बात गांव घर भैया मेरा एक साथीलाई कांड अस्पताल लिया भन्ने सुनेपछि म हानिँदै उता गएको थिएँ साहब नमस्ते नमस्ते मेरो नाम दिलु ए... मेर हो ए माइला मेरो साथी हो चिन्जानु भएको हाम्रो माइलो तपाईँको पनि साथी हो हजुर ए यस्तो भएछ बिचरा हेरौँ न के भर भयो कसरी भयो म पनि केही थाहा पाएन भर्खर थाहा पाएर आएको माइलाको होस आउने के छ हलखबर अब त्यस्तो के छ हजुर रिपोर्टमा अब टाउको चोट यो आरटिआई केस भन्छ हजुर टाउको र मेरो दन्डको चोटमा अब होस छिटो आउनु पनि सक्छ खुट्टामा पनि बेन्डेज लगाएको छ के हो यो त्यो पुट्टोमा अलि ज्यादै झिक्कै चोट लागेको रहेछ त्यो गोडो काठीबाट फाल्नु पर्ने रहेछ त्यही भएर अपरेसन भइसकेको छ कसो छिटो न के अन्त माइला बिस्तारै ठिक भइहाल्छ बिस्तारै ठिक भइहाल्छ रकेट मायाला मेरा निक्कै मिल्ने साथी थिए उनको खास नाम भने मन सुदूरपश्चिमका यी साथीसँग मेरो भेट पूर्व इलाममा भएको थियो त्यसै बेलामा उनले मलाई आफू र आफ्नो गाउँको बारेमा बताएका गा थिए यी मनकुमारको नाम सानैबाट कसरी रकेटमाइलो भयो भन्ने पनि रमाइलो प्रसङ्ग छ हजुर किन बसिरहेको छ के भिडिछ यहाँ रुगा लागेर यहाँ जोरहरु कस्तो हुन लाग्यो हो एलाई आज घर वाले मार्ने भयो त ए हामी भागेका कुरा घरमा कसरी भन्ने हो है भन्ने हो सबैको माने मार्छ नि फेरी यो माइला त कति छिटो दौडेर आएको हो है हुन्छ यार यो म कति छिटो दौडिन्छ यो माइला त रकेट जस्तै फास्ट दौडेर आउने रहेछ हो यही को नाम रकेटै माइला हो रकेट माइला खुब पटल आएको छ रे कि मलाई देखाइकन पटल आशेस कहाँ गएको थिइस् म दाजु म स्कुल गएको छ साँच्चै भन त कहाँ गएको थिइस् बताँदा तल तल तपाईँको न मैले पढ्न पठाएको पचासै डाँडा पठाओ साथीले जाउँ भने साथीले जाउँ भने दिन दिने त तेह्र स्कुल मास्टरले मलाई के भनेको छ तेह्र चोलो बिग्रि एक दिन स्कुल पढ्दैन पठाइदिए त्यही दिने गदा जान्छस्ट गर्दा त्यहाँ मलाई धेरैकन यहाँ आँसु फर न यहाँ गदाले त खै खै भाइलाई किन लग्यो आइ नै सुन्छ सुन्छ शे हेरो भाइको न कत्रो चोरो आएछ काम खुटिहाल्छ उसले त्यत्रो हुरी आएको बतास आएको हुन्छ ओहो ल्याएर ज्वरो पनि आएर सुचु सु नरह नरह नरा हो के भएको छ नि तँलाई सन्चो भइहाल्छ डर छ ए मैला मैला ए माइला माइला हेर्न बाहिर ज्वरो आइरहेछ बजारमा अस्पतालमा लैजानु पर्यो ज्वरो आयो कि तु हेर्ऊ जा त डोगो लिएर आयो काशी राम काँबाट अँ जा ठिक छ ए ल अलिक राति रात जानु पर्यो ल भाउ भाउ नभा नरह म अस्पताल लैजान्छु ल बिस्तारै बिस्तारै उठाउनु भने सुन्छु दाइले डो ल्याउँदै होला सले ए माथि आइ बिर्स यहाँ बिर माथि माथिबाट हिँड्नु भयो एउटा टाउ कस्तो अन्धकार थियो हेर त एबिरे कान्छ एबिरे बिरे हेर न हेर न त्यो त ए मैला त्यो अगाडिबाट टा त बाटो छु के खोइ बिरे एबिरे मैला त के बरला थियो बिरे यो गाँव में नपक्कीटो पुगे थियो न गाड़ी भिरा भीर बाटोट बेलैम अस्पताल पुर्न न सके बीर को जान गए छोरे बीतिक चिंता लेदुर के स्वास्थ्य पी अल खराब भजर एक पल्ट जंचाऊन बजार आ झर्द पैलोपल्ट लालबहादुर ने रकट मिल रही संग <laughs> <laughs> तेरो गाउँभन्दा कति राम्रो छ देखि राम्रो छ दोकान कसोमा नि एटा अब, अब आगा आगा आगा। ए पहिलोचोटि आएको छ है देखि अब गाडीले पिसल्ला दोकानमा हेर्दै आ एमाइला यहाँ आमा छ टा होइन किन ढिलो छ यहाँ गाउँ जाने होइन है फर्किने होइन है ला भोग लागि त अब खाल्लाई पहिला तेरा हुँदाहरू हेर त्यसपछि पैसा पैसा खाल्लाई म घर गएर कोदारोटो खानु पनि पाउँदैछ किन्नु यो गाडी किन्न तेरा घरको खेत जग्गा जति छ नि सबै बजे पनि आउँदैन बुझिकन सहरको रङ्ग रमाइलो देखेर फर्केको रकेट माइलो गाउँ आएपछि बजार सम्झेर एक उिन थाल्यो उसै त किताब भनेपछि टाढा भाग्ने माइल्यो बजारबाट फर्केपछि झन् गफाडी हुन थाल्यो त्यो हजुर गाडी चलाएर बसेर घर ठुलो हुन पुन आँखा हुन्छु पुच्छर हुन्छ कि पुच्छर पुच्छर हुने बशा, बशा, बशा, नियां नियां था था था। है ल म आज एकीक नियम पढ्ने है एकीक नियम अनि के को हल्ला खाला गरिरहेको छ है तिमीहरू नयाँ लेख्दैछौ तिमीहरू हल्लाखल्ला गर्दैछौँ किन हल्लाखल्ला गरेर आएको छ त भइदिएको हिजो होमवर्क गराएको हो अनि खै सरले गरेछौ म यसलाई हेर्छु हैन सर सर सर के भयो तपाईँ सधैँ तिमी त्यस्तै गर्छौ कहिले चन खुस्यो भन्छौ कहिले कापी हरायो भन्छौ था था। हो ल हेर त साथीहरूले पनि यस्तो चाहिँ गुनासो गरेँ ल अब यसले ल अब यसले पिरियड गरी उभिनुपर्छ है हो ल अब त्यसपछि म एक एक नियम पढाउँछु है र सब्जेक्ट सुन्ने है त कस्तो जोरले फाले माथोबा ढुङ्गा काकामस्कार मिलाउनु आयो के छ अलखर ठिकै छ भाइ अन्त यसो भेटायो भने धेरै भयो अनि यसो मलाई ढुङ्गा चाहिएको थियो बाँध्नु घरको बाँन भत्कीबाट अब अलि ढुङ्गामा चाहिएको थियो योबाट त टाढा पर्ला त ढुङ्गा कहाँ भने पुरो विजय छ नि विुटफुटाउँछु चाहिएको विजयसँग यसो भनिदिनु पर्यो दाइले ए ल हुन्छ नि त अनि के भन्नु, भन्नु। तिमीहरूले यो रोड बारेमा के सोचाइ छ कि छैनौ त्यही बारेमा के सुन अर्को कुरा के भन्दाखेरि अब हाइवे रोड र नजिक पनि गाउँ छ तिमीहरूको अब तिमीहरूको बतासे गाउँ गएर होइन त्यो भए हुँदाखेरि यो रोड बारेमा सोचिहाल्नु पर्यो क्या दुई दुईजना काममा लागिहाल्नु कुरो न अब रोड आइसकेपछि अब घरको दैला अगाडि चामल झर्छ हजुर त एक दुईजनासँग मैले पहिला पनि राखेको छु त्यो कुरा अझ पनि राख्ने छु होइन मलाई हतार छु त गाउँ ल लु अहिले ढुङ्गा त मैले काम बाटो र गाडीको सुविधा नहुँदा बतासे गाउँमा नुन होस् या चुन जे कुरा पनि गाउँभित्रमा मान्छेकै भर नपरि हुँदैन थियो घरको दुध बजारसम्म पुर्याउन नसक्दा गाउँले लालबहादुरको पनि चित्तै बुझेको थिएन हजुर मैना मैना त्यही त भने छ कहाँ त मानेको थिएँ कि उसो त गाई निगै थियो एकैछिनसम्म त राम्रै सिलाउँदिस्या कति लिने आए तेरो बुझाइदिउँला ऊ एउटा थियो कि सबै दुध आफैले खानु पर्ने यसो हाम्रो गाउँमा पनि रोड आइदिएको भए त्योखेर त दुध बजारलाई जाने थिएँ रोड काम, के काम मेरा मेरा बिकेपछि नाना पैसा दिँ नआन ए तैले सुनेको थिएँ त्यो डम्मो छ नि डम्मरे डेसै होइन उसले गाउँमा रोड ल्याउँछु भन्दै थियो ल्याउने हो कि कसो हो भने थाहा पाएको थियो नि कति हतारिदिछ आइदिएको आजदेखि रिजल्ट आउने भन्नथ्यो ह तँ त त्यही भेडो ठिक भनि ठिक भनि रिजल्ट त मेरो चाल्को भनि आउने हो अनि तेरो त्यो आइतेको कसो हुने हो ए अब कसो भउनि हो नमाको बुना आछ आमा भन्नलाई थियो अब कसो भउनि हो अब पनि मैला अ भन्दो थियो नि गएर्यो छ भन्थ्यो अ अन लाख पैसा लेउ न त ल राइजुमा झुमा के मस्क्या किच होराइ झुमा राइजुमा झुमा अब बा या स्कुल गाथी छैन रिजल्ट त सुन्यो होला नि भन्नु पहिला के भो के भो मलाई सोध्छस् के भो खुब पढिस् ती तिनवटा आलु लिएर बसिहाल्छ यही हो तँलाई मास्टरले फेल राती ब्लात्ती हान्छु त हुन्छ तल लानु अलिकता पनि साथीहरू कहाँ कहाँ कहाँ पुगिसके हजुर हेर्छ आँखाले कहिले कस्तो सताएको यसले खालिचुप ल्याएर हेर्न एउटा चाहिँ इन्डिया आनन्द बाउहरू त्यो अर्को चाहिँ मऱ्यो यस्ता भत्तोले हो इन्डिया जानु यसले हो मर्नु भने यहाँ घरमा बसेर नानाथरीको बाबुको बेचती गर्नु भन्दा त जानु यसले साल मेरो लागि त्यो मरे बराबर हो निक्लियो हुन्छ रकेट जस्तै दौडने मन कुमारलाई उसका बाबु लाले भेट्टाउनै सकेनन् रातारात रकेटमालो गाउँबाट बेपत्ता भयो र धेरै वर्षसम्म फर्केन उसको बारेमा गाउँमा पछिसम्म पनि अनेक चर्चा चले कसो देखायो कहिले है धनगढी है बेली आउँदै आउँदैकेट माइला जसै धनगढी बजारमा देखेँ आउँदै साँच्चै हो र अँ दाई ल यो कुरो त मैले पनि सुनेर सुनेर लागेको थियो कहाँ सुने अब दाइले ए अहिले त्यो ऊ अस्ति बेलुब उयो देश है ऊ देशोतिर छ भन्ने कुरो खोज्दो थियो अँ दाई मैले रकेट माइला त पूर्वतिर काम गरेर लाँदै भन्ने सुनेज चिया खाने हो कि ल अँ दाई चिया मगाउनु अँ चन्द्रमा साहुने दाइ यो फल भयो उता चन्द्रमा चिया तयार छ कि कसो छ दुई कप दिए त पा के को कतिको चलिआ छ यहाँ म नै जानु आफै जान्छ म सक्दैन चिया त आयो होला है आजभोलि अनि अन्य मुख्छराले त एक नम्बर रहेछ है रकेट माइला र नाना सना दाई भयङ्कर माया प्रेम थियो ल कोही पूर्वतिर छ भन्ना कोही काठमाडौँ छ भन्ना सेतोकोटिहालोतिरमा रकेट माइलो कहाँ गयो कहाँ गयो पत्तै भएन स्कुल छाडेर बेपत्ता भएको दस वर्ष बितिसक्दा पनि उसका बारेमा यस्तै चर्चा मात्रै चलिरहे हुन त पढ्दा पढ्दै बेपत्ता भएको उसले मात्र होइन गाउँमै बसेका उसकै केही साथीहरूले पनि स्कुल पढ्न छाडिसकेका थिएन अब के भने बजिया विदेश भन्न सक पढ्ने लेख्ने उमेरमा विदेश अरे म जान्छु भने जान्छु कसरी ल्याउँछु यो बर्बाद भइसक्यो अब भयो त अब म के गरेर पढेन न स्कुल पढेन देखेर जान्यो भोलिदेखि यसलाई पनि अब भारी बोक्न लैजान्छु अब भारी बोकेर के गर्ने हो अब त्यो नानीलाई त्यो कहाँ थियो सबिनालाई स्कुलमा पढाउनु छ र स्कुलमा पठाइदियो भने जाती स्कुल हो अँ मेरो त फुर्सद छैन आज कहाँ जाने आज अहिले भारी बोक्दा जानु छ त्यही पछि आज छिट्टै फर्केर भाइटीको पारे उहाँ जानु हो कहाँको मिटिङ भन्नु छ तिमी यो अरे के भन्नु हो रो रो गाउँमा रोड आउने भन्नुहोस् हो तपाईँको बैठक गरे अनि त्यहाँ बोलाएको छ गाउँले अब रोड आएपछि के देऊ त रोड आएपछि रोडमा काम राखेपछि त तपाईँको काम सिद्धा हामी के काम गरेर के अब काम भन्यो हेर्दै गरौँला अब जे जे हुन्छ त्यही साँझ काशी राम बाटो ल्याउने बारेको छलफलमा पुगेँ हजुर स्रोत साधन कम रोजना ठूल भैया बैठक में छलफल तो भर सब कुरो बजेटमेंगे अड़को यो चाल पाए पीछे छिमेकी गांव का डोजर साहु बने नाम चलेगा डमर सिंह सड़क उपभोक्ता समिति का अध्यक्ष दीननाथ लेटना निस्कृत थे अनि सन्चै हुनुहुन्छ के गर्दैछौ यसो घरको पेटीहरू मिलाउ भनेको ए... मिलाउनु ला दाइ ठिक छ ठिक छ ठिक छ अनि आज कसरी आयो हाम्रो घर ओहो क्या, अब के काम हुनु अब भाइ दाई भाइको भेट त भइहाल्छ नि आउनुहोस् बसौँ बसेर कुरा गरौँ भाइसँग एउटा कुरा गरौँ भनेर अब त्यो अस्ति बैठक बसिछ भन्दाखेरि नि के भयो अब यति हाम्रो रोडको योजना थियो पासी भइसक्यो त्यही त अध्यक्ष भन्यो तिमी हो भन्ने सुनेको थियो समितिको अनि क्या हुने भयो त अब त्यो बजेट कम छ त आइतमा अब त्यो नै हुने जस्तो छ काम त्यसैले त्यसलाई रोक्दछु स्थगित गरिदिएको मैले मिलाउँ त या कुराकानी अब गरौँ काम के र डजेट मेरो छँदैछ केही छैन यसो बजेट त कम छ त नैहुने भयो त्यो बजेट कमै भयोबाट त्यसलाई मैले त्यहीमा हात नहाले त होइन बजेट त मिलाउँला नि अब कस्तो भन्दाखेरि अब यो सालको बजेट जति आउँछ त्यो राखौँ हजुर काम म गरिदिन्छु सबै होइन कति लाग्ने हो अब त ऊ गाविसको बजेटबाट त्यो मिलाउँला तँलाई पनि त फाइदा होला भोलिको दिनमा के सोचेको छ कि सोचेको छु नै त्यो त मैले सोचेको थिएन तौताराको तल तरको त्यो लामीगोडामा तेरो त्यो बाटो तेरो गाडी गइदिएपछि अनि तेरो जग्गा मल कहाँ पुग्छ कहाँको कहाँ पुग्छ बरु मैले उधारो काम तेरो गरिदिन्छु भनेकै छु सोच विचार गर्नुपऱ्यो नि बाबु त्यसो हो तर अनि यहाँ सुन गाउँ गाउँका मान्छेलाई त मिलाउने हेर गाउँको मान्छे जा चिन्तै जान र त गाउँको लागि त म कसरी मिलाउनु पर्दै कहाँ के राख्दा पर्यो त्यो मलाई सब थाहा छ गाउँको मान्छे मिलाउने काम तेरो रोड घुमाउने काम मेरो त्यसो अर्यो भने त जन कजब भइगयो म के नाइ भन्ला त्यो काममै ल त भाइ कुरो हो त्यही हो किन हाता हाल्दा हुन छुरामा हाल्दा हुन छुरामा नाखुम्स विकासका कुरामाया यस्तै यस्तै छ नाङ्गो पाको छैन बाक्लो बन्न मिल्छ भित्रभित्रै मन मिल्छ भित्रभित्रै मन उस्तै रहेछ सातको सपारी सा सातको सपारी सा मिल्दैन हात मन हातमा केही पारी, यहाँ एस्तै एस्तै छ नाङ्गो पाख छैन बाटोलो बन मिल्छ भित्रभित्रै मन सुन्दै सुंदो नाटक श्रृंखला कथा मिठो को रकेट मैला को कथ अंक एक यस अंक का कलाकार प्रकाश गंधर्व चक्रप्रसाद श्रेष्ठ हिकमत घले ओमराज जोशी पुष्पा जोशी संगीत प्रसाद श्रेष्ठ उत्सव कार्की रमेश धामी मोनिका श्रेष्ठ नरेन्द्र खड़का लवदेव भट्ट जेनिशा घले गोविंद साउद लक्ष्मी केसी नीतीश घले रितिका श्रेष्ठ विष्णु घाले अमिर सोप देवकी बोहरा पवित्र श्रेष्ठ गणेश सिंह विशाल राज भण्डारी विजय सिंह विष्ट र दुर्गा प्रसाद रायमाझी नाटकका लेखक तथा निर्देशक हुनुहुन्थ्यो भवसागर घिमिरे साथमा हुनुहुन्थ्यो आन्विका गिरी र रविन्द्र सिंह बानिया साथै उत्पादन सहयोगी सृष्टि राज भण्डारी वेब प्रड्युसर बिबोर बराल ध्वनि सम्पादन शिरिष विक्रम थापा र प्रकाश घिमिरे नाटकका सहसम्पादक हुनुहुन्थ्यो खगेन्द्र लामेछाने र सम्पादक हुनुहुन्थ्यो ध्रवहहरी अधिकारी यो कार्यक्रम बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको सहयोगमा बीबीसी मीडिया एक्सनले तयार पारेको हो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 कार्यक्रम सारङ्गीको भलाकुसारीको जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै अर्को साता भेट्ने बाजा सहित म लुनिवा तुलादर चाहन्छु नमस्ते कार्यक्रमीको भलाकुसारीमा तपाईँको समुदायका समस्या संघर्ष र सफलताका कुरा साथै विकास निर्माणका काम सरकारी निकायबाट पाइने सेवा सुविधा र सार्वजनिक पदमा बसेका व्यक्तिको आचरण बारे तपाईँलाई चित्त बुझेका र नबुझेका कुरा अनि नाटकसँग सम्बन्धित विविध पक्षमाथि गरिएको छलफल र पर्दा रोचक कुराहरू सुन्न सक्नुहुनेछ भोलि बेलुका सभा बजे सुन्न नबिर्सिनुहोला कार्यक्रम सारङ्गीको भलाकुसारी